नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियोर्पण डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज मुख्य चार दल सम्मिलित उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ बैठक दिउँसो एक बजे काठमाडौँको नयाँ वानेसरमा रहेको समितिको कार्यालयमा बस्नेछ आजको बैठकमा पनि संविधान सभाको सिट संख्या असन्तुष्ट दलहरूसँगको वार्ता प्रक्रिया लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् हिजो समितिको बैठकले असन्तुष्ट दलहरूसँग छुट्टा वार्ता गरी सहमतिको लागि प्रयास गरिने निर्णय गरेको थियो निर्वाचनप्रति सकारात्मक रहेको दलसँग वार्ता चुनावमा सहभागी गराउने पनि समितिमा निर्णय भएको थियो मधेशी मोर्चा लगायतका दलहरूले संविधानसभामा बयालिस प्रतिशत प्रत्यक्ष र अन्ठाउन्न प्रतिशत समानुपातिकतर्फको सिट व्यवस्था गरिनुपर्ने माग गरेपछि मुख्य दलहरू छलफलमा जुटेका हुन् निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद आज सकिँदैछ यसअघि साउन नौ गते सकेको आयोगको म्याद काम बाँकी रहेको भन्दै दस दिनका लागि थप गरिएको थियो दस दिन म्याद थपे पनि आयोगले अझै काम सक्न सकेको छैन आयोगले फेरि 10 दिन म्याद थप्न सरकारलाई आग्रह गरिसकेको छ दुई दिन अघि नै फेरि म्याद थप्न आग्रह गरे पनि सरकारले भने छैन अन्तरिम संविधानमा रहेका कतिपय प्रावधानले गर्दा काम गर्न अप्ठ्यारो भएको आयोगले बताउँदै आएको छ नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरलाले आज राष्ट्रपति डाक्टर राम प्रवण यादवसँग भेट गर्दै हुनुहुन्छ यादवलाई भेट्न कोइराला अहिले केही बेरमा शीतल जाने कार्यक्रम रहेको छ भेटमा मुलुकको पछिल्लो राजनैतिक अवस्था आगामी संविधान सभा निर्वाचन र असन्तुष्ट दलहरूसँग भइरहेको वार्ता प्रयासका विषयमा छलफल हुने बताइएको छ यसअघि राष्ट्रपति यादवले एकीकृत एक एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड अन्तरिम मन्त्री परिषदका अध्यक्ष किलिराज रेग्मी लगायतकासँग भेट गरिसक्नु भएको छ सिराहाको असनपुर गाविसमा सशस्त्र डाँकासम्मले डकैती गरेका छन् गए राति एक बजीतिर भएको डकैतीमा चार लाख रूपियाँ बराबरको धनमाल डकैती भएको हो जिल्ला प्रहरले सिराहाका प्रेक्षक पूर्णचन्द्र जोशीका अनुसार सोही गाउँ का दु नंबर वड़ा का राजेन्द्र शाह रीन नंबर वड़ा को सूर्यनारायण शाह को घर डकैती हो राजेन्द्र को, को घरबा एक तोलासुन दस हजार नगद रूर्यनारायण के घर अढ़ाई तोलासुन दस तोला साधी बाहर हजार नगद और अन्न जिंसमग्री डकैती शिराहा प्रहरी जना अलकायदा र सम्बद्ध आतङ्कवादीसम्मको आक्रमणको खतरा बढेको भन्दै अमेरिकाले आफ्ना नागरिकका लागि विश्वव्यापी भ्रमणमा चेतावनी जारी गरेको छ विदेश मन्त्रालयले वक्तव्य निकालेर भ्रमण चेतावनी एकतिस अगस्तसम्म कायम रहने भन्दै आफ्ना नागरिकलाई विदेश भ्रमणमा सतर्क रहन सुझाव दिएको छ विदेश मन्त्रालयका अनुसार विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिकामा आक्रमणको बढी सम्भावना देखिएको छ अल कायदा सम्बद्ध संगठनले आतंकवादी आक्रमणको योजना बनाएका र उनीहरूले अगस्तको अन्त्यसम्मको अवधिमा आक्रमणको प्रयास गर्न सक्ने मन्त्रालयको भनाइ छ यसबीच बेलायतले पनि सुरक्षा खतरा बढेको भन्दै इमनमा रहेको दूतावास आइतबार र सोमबार बन्द गर्ने निर्णय गरेको छ र भारत र जिम्बावे बीचको पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदैछ नेपाली समयअनुसार दिउँसो पाउने एक बजे हुने खेलमा भारत विराट कोहलीको कप्तानी मैदानमा उत्र जिम्बावे ब्रिन्डन टेलरको कप्तानीमा खेल्नेछ लगातार चार खेल जितेको भारत श्रृङ्खला वाइटवास गर्ने प्रयासमा हुनेछ भने जिम्बावे भने सान्वना जितको खोजीमा हुनेछ नमस्कार